नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा अर्पण सबैका लागि सबैका लागि रेडियो अर्पण एक सय चार अनलाइन को मेघहल सँगै इन्टरनेट अनलाइनको डब्लु रेडियो विश्वको जनसुकै कार्यक्रम अर्पण समर्पणको व्यवसायलाई सुनिराख्नु भएको छ कार्यक्रम अर्पण समर्पणको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौं रेडियो अर्पण एक सय मलाई प्राविधिक मित्र राज्यले सहयोग गरिराख्नु भएको छ भने म बोली राखिएको मित्र तपाईको आफ्नै मगर कार्यक्रम अर्पणी अर्पण एक सय चार पाँच मेगा दैनिक दीवाकालीन उपस्तुति हो हामी हरेक दिन उपस्थित हुने गर्छौं दिउँसो दुई बजेको अर्पण समाचारपछि करिब करिब तीन बजेसम्म उपस्थित हुन्छौ र मीठा मिठा सांगीतिक पनि कार्यक्रममा स्थान दिन्छौं तपाईँको सम्झना टेलिफोन खुल्ला गरिराखेका टेलिफोन शून्य छिर्सठी सय बत्ती र शून्य छि तिन सय तेत्तिसको कोही मित्र हुनुहुन्छ कार्यक्रमको शुरूआतमा स्वागत गर्छु हेलो दा दा। नमस्कार हजुर आ हाम्रो भएको छैन कार्यक्रम सके पछाडि अनि आजको दिन के कसरी बिताइरहनु भएको छ शुक्लालजी कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश कसको लागि राख्न चाहनुहुन्छ हुन्छ शुक्लालजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नुहोला यति बेला कोराकोबाट सुक्लाल लामा आउनु भएको थियो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ माधवटी भन्नुभयो बाघमाराबाट माधवटी माधवजी के गर्दै हुनुहुन्छ अचेल तपाईँले पढाइ कतिमा पढ्नुहुन्छ नौमा पढ्नुहुन्छ अनि खास खानु भयो कि नाइ माधवजी हाम्रो पनि भएको छैन कार्यक्रम सके पछाडि हुन्छ आज सँगै हुन्छ जस्तो छ है हुन्छ <laughs> माधवजी कार्यक्रममा आउनु भएको छ अनि सम्झना सन्देश चाहिँ को कसको लागि राख्न चाहनुहुन्छ धन्यवाद हुन्छ माधवजी कार्यक्रममा आउनुभयो आउँदै गर्नु होला भने छुट्टिन्छौ नमस्कार यति बेला बाघमाराबाट माधव डल्लाकोटी आउनु भएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ कार्यक्रमण समर्पणको व्यवसाय तपाईँको लोकप्रिय रेडियो रेडियो अर्फ एक सय चार थप्लो पाँच मेगा हजमा कार्यक्रम अर्फ समर्पणको व्यवसाय रेडियो अर्पण एक सय दैनिक दिभाकालीन प्रस्तुति हो हामी हरेक दिन उपस्थित हुन्छ नयाँ नयाँ गीत संगीतको साथ आज पनि उपस्थित भइसकेका छौ पुरानो नेपाली आ, सुगम संगीतको साथ उपस्थित भइसकेका छौ एकैछिन पछाडि एउटा पुरानो नेपाली सुगम संगीतको गीत पनि बजाउँछौ तपाईँको सम्झना सन्देश पनि दिन्छौ त्यसको लागि दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ कार्यक्रममा आउनु सक्नुहुनेछ टेलिफोन सा सम्पर्कमा हेलो हजुर नमस्कार तामाटेको 10, अनि, हुन्छ दिनेशजी कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश चाहनुहुन्छ अनि विदेशमा रहने दाजुको लागि अनि स्वदेशमा बस्नुहुने दाई भाउजू अनि साथीहरूको लागि अनि यो अर्पण होल युनिटको लागि तिन दिन सबै साथीहरूको लागि दाजु हुन्छ दिनेशी कार्यक्रममा आउनुभयो आउँदै गर्नु अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला सिडनी थियो आफ्नालाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि को मित्र हुनुहुन्छ हेलो नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ तपाईँ हुन्छ सनीजी कार्यक्रममा आउनु भएको छ सम्झना हुन्छ सोनिजी कार्यक्रम कोराक साथबाट सोनी लामा आउनु भएको थियो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना सुन्देश राखेर विदा भइसक्नु भएको छ दुईवटा बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौ तपाई कार्यक्रममा आउँदै गर्नुहोला अब एउटा मिठो गीत सुन्छौ नेपाली फिल्मी अल्ला मायाले यसरी मार्यो लौननी दुःखी पायो यो सोचो गाउलेको छोरो अब छोटहरूले मेरो मलाई खाओ छाती में छा अब छोटर लेरल गहन मलाई गहरो मै खुत लेकुल नजर नलाई कसैको प्यार हजमा यसैमा कसैको प्यार हजुर कुछमा अब छोरली बिल्दैन मलाई सगर मु वि मदे तार भयो विरति मदे तार भयो मेरो हाज उसलाई वीरानुभ dilam biranu ab jhootharule dilday namala पिरोल्दैन मलाई नेपाली प्रेमी अल्लाहरीबाट यो मिठो गीत राखिसकेका छु कार्यक्रम अर्पण समर्पणको व्यवसायमा कार्यक्रम अर्पण समर्पणको व्यवसायमा तपाईँ पनि आउन सक्नुहुनेछ हामीले बजाउने सुगम संगीत मार्फत आफ्ना आफन्त जन घर पीड़ा लाग तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौं शून्य छप्पन्न र शून्य छप्पन्न मलाई प्राविधिक मित्र राज्यले सहयोग गरिराख्नु भएको छ भने म बोली राखेको मित्र तपाईँको आफ्नै साथी दिवस मगर कार्यक्रममा हामी हरेक दिन नयाँ नयाँ प्रस्तुतिको साथ उपस्थित हुने गर्छौं र आजको यो मंगलबार एवसाईमा भने पुराना नेपाली फिल्मीका सुगम संगीतलाई कार्यक्रममा स्थान दिइराखेका छौ तपाईको सम्झना सन्देश पनि लिइराखेका छौ तपाईलाई दुईटा पाटी पनि हामीले खुल्ला गरिराखेका छौँ कार्यक्रम अर्पण समर्पण डिडी अर्पण एक सय चार थुप्रो दैनिक दिवाकालीन प्रस्तुति हो हामी हरेक दिन उपस्थित हुने गर्दछौ दिउँसो दुई बजेको अर्पण समाचार पछि करिब करिब तीन बजेसम्म उपस्थित हुन्छौ तपाई भर्खर खाजा खाँदै हुनुहुन्छ होला श्रोता मित्रहरू खाजा पनि खाएर भेटिसक्नु भएको छ तपाईँ जहाँ हुनुहुन्छ जे जस्तो अवस्थामा हुनुहुन्छ नमस्कार हजुर सन्जुजी आजको दिन के कसरी बिताइरहनु भएको छ तपाईँले धान रोपेर नि खोराको मौसम कस्तो छ आज हुन्छ अनि मेरो साथीहरूलाई सोनिता तामाङमा हुने अप्सरालाई सोनिमा शान्ति सुशिला अनि पुष्कुमार दादा अनि अनि अनि दादा आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना विदाखेका छौँ हजुर नमस्कार हेलो हजुर नमस्कार कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा मैले उहाँको आवाजलाई थम्याउन सकिराखेको छैन शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुइटा बाटो भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ र आज हामीले पुरानो नेपाली फिल्मिका सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिइराखेका छौँ तपाईँले हामीले बजाउने पुरानो नेपाली फिल्मिका सुगम सङ्गीत मार्फत आफ्ना आफन्त जन घर परिवारहरूलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ हेलो हजुर नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ सरखेतबाट हिरा गोले हिराजी के गर्नुहुन्छ तपाईँ कतिमा पढ्नुहुन्छ नि एटमा पढ्नुहुन्छ अनि हाम्रो हिराजीको पढाइ कस्तो छ राम्रोताले राम पढ्नुपर्छ हिराजी कार्यक्रममा आउनु भएको छ आज चाहिँ सम्झना सन्देश कसको कस लागि राख्न चाहनुहुन्छ धन्यवाद हजुर हुन्छ हिराजी कार्यक्रममा आउनुभयो आउँदै गर्नुहोला हाल्यो भने छुट्टिन्छौ नमस्कार यति बेला सर हिरा आउनुभएको थियो आफ्ना आफन्त इष्ट सम्झना सन्देश राखेर बिदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ हेलो नमस्कार जी धेरै दिन पछि आउनुभयो नि त तपाई त अनि खाँचो खानु भयो कि नै किन त यति ढिला मेघनाथजी आज अनि के कसरी बिताइरहनु भएको छ आजको दिन तपाईँले आज त झ्यामझाम पानी पनि परिरहेछ शिख महसुस गरिरहनु भएको छ हुन्छ मेघनाजी कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश कसको लागि राख्न चाहनुहुन्छ विशेषता हजुरलाई धन्यवाद रेडियो अर्को परिवारलाई मेरो घर परिवार मेरो साथीहरू यति बेला मेकनाथ ने थियो सम्झना विदा भइसक्नु भएको छ सुन्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र शनिपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुइटा बाट्य हामीले खुल्ला गरिराखेका छौँ तपाईँ कार्यक्रममा आउँदै गर्नुहोला हो नि एउटा मिठो गीत सुन्छ नेपाली फिल्म धर्कन बाट्य र यो फिल्म यो गीत पछि एकैछिन विश्रामको समय रहनेछ विश्राम पछि फेरि उपस्थ हुने नै छौँ साथ अपलो पाँच मेगा हजुर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 सिए पढ्न चाहनेहरूका लागि कम्पलसरी कोर्स पनि गराइन्छ सम्पर्क न्यु साइनिङ एजुकेसन सेन्टर रत्नगर आठ दूरसञ्चारितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि न्यु साइनिङ एजुकेसन सेन्टर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 सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एक मात्र विकल्प अन्नपूर्ण इम्पोरियम र नपा चौरा चोक चितवन मोबाइल नम्बर अन्ठानब्बे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 है। मेरो मेरे आपने स्टाइल छोड़ो छुट्टे परफोर्मेन्स छद ऑटोमोबाइल प्री खरीद मेरे विश्वास मेरे सहारा आशीर्वाद ऑटोमोबाइल्स प्री दु सौ तथा दुई का पल्सर बाइक मई सर्वाधिक बिक्री पिकअप राम एक सौ पच्चीस एक सौ पचास को डिस्कभर बाइक एक सौ सीसी को, को प्लाटिना बाइक पाई साथाइनांस सुविधा एक्सचेंज अफर जीनियन स्पेस पार्ट तथा दक्ष रवी मेकानिक द्वारा सर्विस सुविधा जाज कम्पनीको बाइकको आधिकारिक विक्रेता आशीर्वाद अटोमोबाइल्स प्राली खैर मग्नी चोक पर्सा फोन नम्बर शून्य छप्पन्न पाँच तिरासी एक सय छयत्तर मोबाइल अन्ठानब्बे चार बत्तिस रेडियो अर्पण एक सय चार थोप्लो एकैछिनको विश्रामपछिको समयमा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम अर्पण समर्पणको व्यवसायमा कार्यक्रम अर्पण समर्पणको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण रे एक सय चार थब्लु पाँच मेगासँगै इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ कार्यक्रममा कोही मित्र हुनुहुन्छ भनेर राज्यले सराह गरिराख्नु भएको छ कहाँबाट बोल्दै हुनुहुन्छ हजुर म कोराकबाट जित्नु पर्छ कोराकबाट के पर्जा जितन पर्जा हजुर तपाईँ म त्यति घरमै बस्नुहुन्छ कतिको सुन्नुहुन्छ नि म त्यति आवाजी हजुरको सुनिरहेको छैन सर म त्यति आवाज सुनेको छुइनँ कार्यक्रममा हुनुभएको छ सम्झना सम्झना सन्देशको लागि म यहाँ मेरो साथीहरू मिलान पर्जा रोन पर्जा उमेश पर्जा के अरे पर्जा दलबहादुर पर्जा प्रेमबहादुर पर्जा हजुर अन्नर खोरा जितन पर्चा आउनु भएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ अब हामी कार्यक्रमको अन्त्यन्त ट अनलाइन गरेरमा रहेर पनि कार्यक्रमको व्यवसायलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धन्यवादसम्म फोन गर्ने साथीहरू हुनुहुन्थ्यो कुराकबाट शुला लामा बाघमाराबाट माधव डल्लाकोटी सिद्धिट दिनेश सिपाङ कुराकट सोनी लामा कुराक साथबाट सर्खेतबाट हिरा गोले रणपाबाट मिघनाथ ने र अन्तिममा फोन गर्ने साथी कुराकबाट जितन पर्चाले फोन गर्नुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईहरूलाई पनि धेरै धेरै धन्यवाद भन्दै तिनजेलसम्म मेरा आवाजलाई रेडियो शीर्षमा पुर्याउने प्राविधिक मित्रका लागि राज्यप्रति विशेष विशेष आभार प्रकट भन्दै तपाईँको आफ्नै साथी मधिवस मगर पनि नेपाली फिल्म मौसमबाट एउटा मिठो गीतलाई कार्यक्रममा छोड्दै विदा कुन ल परी कुन लोकी कुन लोक परी हो <स्या> <स्या> परली के मुचका इंद्री जाऊला जाऊसा कुल लोक की परी हो तिमी लोक की परी हो तिमी पल्लवी सुशोभित सूरवी बन मोहिनी हो पुल की तल्लवी सुशोभित सूरवी वन मोहिनी मोहिनी रागिनी तिमी फुल्दा त भा टोलाउँछ कुन टो तो हाल्दा तोभा त तो बौलाउँछ दाह गर्दा तिमीलाई ऐनाल बैसले बसन्त बोलाउँछ कुन फुल कि मन्जरी हौ तिमी कुन फुल कि मन्जरी हौ तिमी त सुन्द सुशीला मनोहरा सुन केसरी केसरी सुलकिन्द पदमिनी अपसरा सरी के सरी बोलद सारंगी लक्षे हेरद प्याला तिम्रोत में बीज लेती सुंदरी हौ तिम्मी कि सुन्दरी योहो हो रेडियो अर्पण एक सौ चार अपने मेगा हर्ज तपाई हरकई चीर परिचित अस्पताल ओम साईरा अस्पताल विशेषज्ञ सेवा प्रत्येक शनिवार बिहान नौ बजे वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्रत्येक शनिवार दिवसो बजे वरिष्ठ फिजिशियन पेट छाती मोठु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक काम घाटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हार झोड़ी तथा दशा रोग विशेषज्ञ प्रत्येक शनिवार मध्यान्ह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 नेपालकै ख्याति प्राप्त वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर श्यामराज रेग्मीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण हुनुको साथैजी मुटुको भिडियो एक्सरे इको भिडियो एक्स सेवाका साथै नियमित रूपमा जनरल फिजिसियन तथा आँखा परीक्षण सेवा उपलब्ध छ सम्पर्क सा। ओम साईराम अस्पताल रत्नगर दुई मेन रोड ठाडी फोन नम्बर शून्य छपन्न पाँच एकसठी नौ सय छैसठी होइन जब राति अब बुढी ताती बनि जस्तो उद्घटनको बेला दाँत दुखिया रहेछ अब आफूले जानेको कुरो भन्यो क्यारे सबै तत्कालको तत्काल जेन्टल एन्ड रिसर्च सेन्टरमा जास् न सम्पूर्ण समस्याको समाधान भइहाल्छ हजुर नेपाल मेडिकल द्वारा मान्यता प्राप्त पूर्वी चितवन के एक मात्र दन्त सेवा केन्द्र ओम साईराम एन्ड रिसर्च सेन्टर प्राली हाम्रा दन्त परीक्षण दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत निकाल्ने दुखेको दाँत निकाल्न नजाने गरी जरीदेखि भर्ने नयाँ दाँत पनि राखिने समिलेको दाँतलाई नेपालकै वरिष्ठ अर्थ डोन्टद्वारा मिलाउने दाँतको एक्स रे गरिने दाँत मुख र गिटा सम्बन्धी सम्पूर्ण उपचार तथा शल्यक्रिया जस्तो सुकि नमिलेको बाङ्गो टिङ्गो दाँतलाई नेपालकी वरिष्ठ अर्थ डोन्टद्वारा मिलाउने सेवा पनि प्रदान गरिन्छ हजुर अब काठमाडौँ र भरतपुर पूर्वी चितवनमा एक मात्र ओरल एन्ड डेन्टल सर्जन डाक्टर सन्तोष अधिकारीद्वारा नियमित द परीक्षण गरिँदैछ सम्पर्क ओम साईराम डेन्टल एन्ड रिसर्च सेन्टर प्रणाली रनपा दुई ओम साईराम अस्पताल भवन फोन शून्य मोबाइल अन्ठानब्बे प्रभु घर बनाएको तिन चार वर्ष भयो रंग लगाउने ठूलो इच्छा थियो तर विश्वासिलो रंग टाइल्स पसल खोज्दा खोज्दै हैरान हुन लागेछ कि अब कसो गरौँ प्रभु लसुमा टाइल्स धाराको सामान भएको साथै पेन्टर प्लम्बर सहितको विश्वासिलो र भरपर्दो पसल शिखर हार्डवेयर छ नि त्यही तिम्रो सम्पूर्ण इच्छा पुरा हुन्छ हुन्छ प्रभु प्रभुको जायो हजार एशियन पेंट को आधिकारिक विक्रेता टॉयलेट बाथरूम किचन को सैनिटरी सामग्री टॉर्च फिटिंग सामान पोलिटिंग पाउंड साथ ही दक्ष प्लम्बर पेंटर लागि बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै प्रोप्राइटर राधाकृष्ण खनाल फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी दुई सय तिन अन्ठानब्बे पाँच पचास बैसठी दुई सय र अन्ठानब्बे चार पचास यो जयपुरी कुर्ता सलवाल तेजो फेसनको कुर्ता सलवाल तिम्रो नातिनी बुहारीको लागि ल्याएको कष्ट लाग्यो नाति पुगेको कुरो सुन्दा पनि हाँसी उठेर आउँछ भनेर मस्तालबाट ल्याएको कपडा पनि नराम्रो हुन्छ कति हाँसे म त हाँसेले मर्ने भयो विभिन्न किसिमका स्वदेशी तथा विदेशी सपिङ सुटिङ साडी कुर्ता सलवार फाइबर सिरक ब्ल्याङ्केट विवाह व्रतबन्ध एवं मौसम अनुसारका विभिन्न कपडा पाइनुका साथै तथा बोडी सुका ड्रेसहरू पाइन्छ न त मल मलाई झन्झट नर ओम नवदीप वस्तनगर एक सौराहा चोक चितवन प्रोफाइटर हरिकुमार श्रेष्ठ फोन नम्बर शून्य मोबाइल अन्ठानब्बे एकदम उचित दाम ओम नवदेव बक्सालाई नै छ अब तपाईँ हाम्रै बजार बकुल्हारमा सर्व सुविधा सम्पन्न केयन प्लाजा प्लाजा तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहर्नु पर्ने झन्झटलाई मुक्त गर्नका लागि सु सेन्टर फेन्सिङ इलेक्ट्रोनिक्स कस्मेटिक ड्राई क्लिन साइकल स्टोर होटल बुटिक कुर्था साडी गिफ्ट आइटम पूजा सामग्री लेडिज टेलर्स बेबी साइकल वाकर झोलुङ्गो लगायत अन्य पसलहरू केयन प्लाजामा खुलिसकेको छ साथमा नयाँ व्यवसाय शुरू गर्न महानुभाव भाड़ा मा जानकारी सुरक्षा को राम खाने पानी दस फीट चौड़ाई को प्याज सुविधा संपन्न के एन प्लाजा रत्नगर आठ बकलहर प्रो पाइटर राज मोबाइल अंठानबे चार पचास अस्सी पांच बहत्तर अंठानब्बे चार पचास उन्न पचास कहाँ हेल्थ क्लब को सुविधा छ और टाइम चेक अहिल तीन सौ को तीन बजे अर्प टाइम चेक को सातवा प्रभावकारी स्वास्थ्य सेवा दिखे टाड़ी रत्नगर पोलिक्लीक प्री एवं रत्नगर मेडिसी सेंटर विशेषज्ञ डाक्टर सेवा वरिष्ठ फिजिशियन डाक्टर सहित दैनिक जनरल मेडिसी पेड छाती मूटू उक्त रक्तचाप तथा मधुमेह जनरल सर्जरी तथा सलखीय हार्जोनी तथा नशा रोग सेवा नाक कान घाटी तथा हेड एंड नेग सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठ रोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसूति रोग सेवा साथीडियो एक्सरे, सेवा, 24 से घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हाड जोनी नशारक ट्रमा सर्जन एवं जोनी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्किएको हात घोडा झमझमाउने सिर्का हान्ने पोल्ने जोर्नी दुख्ने सुनिने घोडा हात घोड़ाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाघ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहस जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेटर रत्नगर दुई मेन रोड टाड़ी चौक चितवन पौन शून्य छप्पन्न पांच एक चालीस पूर्वी चितवन कई एकमात्र हीरो को आधिकारिक विक्रेता मार्शल इंपोरियम हीरो कंपनी का सब मोडल का बाइक तथा स्कूटी उपलब्ध आधुनिक प्रविधि द्वारा बाइक सर्विसिंग बाइक एक्सचेंज सुविधा किस्ताबंदी सुविधा तथा संपूर्ण पार सुविधा का लगी हिरो मार्सल इंपोरियम मगनी चोक पर्सा फोन शून्य मोबाइल अठानब्बे गाड़ी सोरूम रतनगर दुई मेन रोड चार फोन नंबर शून्य एकसठी शून्य संतावन्न स्टाइल पर्फॉर्मेस माइलेज का हीरो, मात्र मार्सल इंपोरिय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 वर्ष को एक पटक मात्र आने जानकारी कराइ हम्रा कोर्स सॉफ्टवेयर डिप्लोमा हार्डवेयर डिप्लोमा नेटवर्किंग डिप्लोमा अकाउंटिंग डिप्लोमा वेब डिजाइनिंग बैंकिंग एकाउंटिंग डाटा बेस प्रोग्रामिंग ग्राफिक्स डिजाइनिंग टी प्रोग्रामिंग लैपटॉप मेन्टेनेंस सिर्फ लेबल हार्डवेयर ट्रेनिंग ऑनलाइन जब ट्रेनिंग फार्म भरने अंतिम मिट्टी दुई हजार इकहत्तर सावन उन्तीस गतिवृति परीक्षा मिति दुई हजार इकहत्तर सावन एक, एक, एक जानकारी का लगी कॉलेज ऑफ सॉफ्टवेयर इंजीनियरिंग शाखा कार्यालय रत्ननगर टाड़ी फोन नंबर शून्य छपन्न पांच पर्सा फोन नंबर शून्य छपन्न पांच फोन नंबर शून्य मनोरञ्जनका लागि सु पश्चिम अफ्रीका में इबोला इलास को रोकथाम का विश्व 20 करोड़ डाल को आकस्मिक कोष को घोषणा करी खिलाड़ी को बंद प्रशिक्षण आज बाय नौ खिलाड़ी बंद शिविर में राखीएस टु थाउजन्ड इलेभेनमा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बडी भएको वान टेन सिसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको डबल डिस्क बाइक अपाची वान एटी सिसी 2009, 2010, Bike of the Year Award from the Apache RTI 160cc. That's my StarCG 110cc, the Skuddy Pep Plus Bunny. नेकपा माओवादीको आन्तरिक विवाद चुलिएपछि दुवै पक्षका नेताहरूको अनौपचारिक बैठक काठमाडौँमा बसिरहेको छ दाहाल पक्षको बैठक लाजिमपाट र भट्टराई पक्षको बैठक सानेपामा भएको बताइएको छ यद्यपि दुवै पक्षले आजको बैठकका बारेमा